कथा संसार सुन्ने कथा को संसार हो कथा जहाँ तुन्न विविध कथा निबंध नियात्रा संस्मरण भावना र रस न्यूयोर्क शहर तैयार होने ऑनलाइन रेडियो हिमालय स्वर प्रस्तुति हो कथा संसार कथा संसार लगायत हाम्रा विविध अनलाइन रेडियो कार्यक्रमहरू तपाईँ इन्टरनेटको ठेगाना डब्लु डब्लुडब्लु डट नेपाली रेडियो अथवा डब्लुडब्लुडब्लू मार्फत सजिलै सुन्न सक्नुहुन्छ कथा संसारमा आज हामी कृष्ण धरावासीको निबन्ध सङ्ग्रह आँधी नआउने घरबाट साइली सानिमा शीर्षकको एउटा निबन्ध यहाँ वाचन गर्दैछौँ कृष्ण धरावासीको जन्म विक्रम दुई हजार सत्र साउन महिनामा भएको थियो अमरपुर पाँच थरमा उहाँले दुई हजार बैसठी सालमा मदन पुरस्कार पनि प्राप्त गर्नुभएको छ वहाको उपन्यासहरू शरणार्थी आधा बाटो राधा निकै चर्चित छन् अहिलेलाई भने हामी प्रस्तुत गर्दैछौँ उहाँको एउटा निबन्ध साइली सानिमा निबन्ध वाचन गर्दैछु म सहदेव छोड़को पीडा बेलामा के था था जागीर सरुआ भूँ आक दु महीना पीछे घर पे थी धेरै वर्षदेखि घरपाएक जागिर खाएर सुविधाभोगी भएको म आफै र सधैँसँगै बस्न पाएर जागिरे जीवनको अप्ठ्यारो नै बिर्सिसकेका परिवारहरूलाई मेरो यो सरव असजिलो भएको थियो देशको राजधानीमा जान कुन देशका कुन नागरिकलाई मन नलाग्दो हो तर बाध्यता र असमर्थता जहिले पनि बाधक उभिएको हुन्छ निधारा दुई हजार बैसठी सालको मदन पुरस्कार प्राप्त भएपछि एकाएक मेरो नाम साहित्यिक चर्चाको फराकिलो फाँटमा पुगेको थियो यस्तै बेलामा मुख्य कार्यालयकै पहलमा मेरो सरुवा काठमाडौँमा भयो 2064 साल भाद्र दुई गते म कृषि विकास बैङ्कको मुख्य कार्यालयमा हाजिर भएको थिएँ जागिरको आधाभन्दा बढी जस्तो समय मैले घर पाएक बिताएको थिएँ यस्तो भइसकेको रहेछ मन मानौ मेरो त कतै सरुवा हुँदैन आदि तर मुख्य कार्यालय सरुवा मलाई अनौठो तनावका रूपमा थियो काठमाडौँको व्यस्तता र भीडमा मैले एक्लै कसरी आफूलाई व्यवस्थित गरौँला सपरिवार काठमाडौँमा बस्न र बाच्न सक्ने सम्भावना थिएन यस्तै बेलामा सीताजीले सानो छोरा विवेक जसले भर्खर एसएलसी उत्तीर्ण गरेको थियो उसैलाई साथ लगाइदिनुभयो मैले कल्पनी नगरेको भरपर्दो साथी भएको थियो यो प्रदेशमा दुई हजार चौसठी सालको दसैँमा प्रदेशबाट घर पुग्दा अनौठो लागेको थियो थाहै नपाए सारा परिस्थिति बदलिए जस्तो अनुभूति भयो म घर पुगेको थाहा पाएपछि साथीभाइहरू आफन्तहरू पालै पालो भेट्न आइरहे कता कता आफै पोबिरहनु भएछु कि जस्तो नमिठो पनि लाग्यो म घर पुगेको भोलिपल्ट बिहानै साइली सानीमा भेट्न आउनुभयो उहाँले मलाई सानैदेखि सारे माया गर्ने हामी दुई हजार चौबिस सालमा पहाडबाट रित्तै बसाइ आएका बेला आफ्नो खोरको पेवा बाख्रो बेचेर उहाँले हामीलाई टेवा दिनुभएको थियो त्यही चालिस रुपियाँको जिलोले आमाबाले आफ्नो परिवारलाई मधेसमा अड्याउनुभएको थियो तर सानिमाको आर्थिक अवस्था साह्रै दयनीय छ अझै पनि हामी उरकदै, बढ्दै बढ्दै कमाउँदै गयौँ तर सानीमा त दिनदिनै दुःखको झन्झन गरौँ भारीले थिचिँदै बुढी मात्रै हुँदै जानुभएको थियो उहाँलाई हेरेँ कालो भएको थियो अनुहार आखा भित्र पसेका थिए सेतै फुलेको कपाललाई गाम्छाले छोपेको थियो पुरानो पाइताला खिसकेको चप्पल र रङ्ग उडिसकेको गुन्युचोलो थियो धेरै वर्ष नै फेरेका सेटै दाँतमध्ये पनि दुइटा सकेका थिए आखामा बाक्लो चस्मा हामीले यतापट्टिबाट देख्दा आँखाका दाना ठुला ठुला पार्ने जति हेऱ्यौँ त्यति माया लाग्दथ्यो उहाँको अवस्था छेउमा आएर बस्नुभयो र दाहिने हत्केलाले मेरो निधारदेखि सोह्रेर पछाडिसम्म पुर्याउनु भयो हात नजिकै अनुहार ल्याएर हेर्नुभयो कस्तो भइस भनेर हेरेको नि खान्छ हामीलाई छोडेर गइहालिस् अब त तँसँग पनि भेट्न गाह्रो हुने भयो मनमा दु लाग्दा अप्ठ्यारो पर्दा कसैले हेप्दा तँ यहीँ छस् भन्ने सहारा लाग्थ्यो तँलाई सम्झेरै पनि बाँचिन्छ जस्तो लाग्थ्यो अब त कहाँ गइस् कहाँ नि नानी त्यो काठमाडौँमा हामी त कहिले पुगौँला र छोरो ठुलो मान्छे होस् सबैले नाम लिउन् सबैको गन्ने मान्ने होस् भन्ने जस्तो लाग्थ्यो तर त्यसो हुँदा त आफ्नै हातबाट काखबाट उम्किदोपो रहेछ तँ त उम्की गइस् नि बाबा अब त हामीबाट अब हामीले कहिले भेट्नु तँलाई हामी मरेको खबर मात्र सुन्छस् होला एक टुक्रो दाउरो पनि दिन पाउँदैनस् होला बाबाइ बोल्दा बोल्दै बरबरी आँसु झार्न थाल्नुभयो एकाएक वातावरण एकदमै भावुक भयो भित्र कहाँबाट अनौठो हुक जस्तो उठेर आयो साथीमा समझे जहिले पनि आमा भन्ने गर्नुहुन्थ्यो यो साइलीलाई सबैले माया गर्नु है यसले जीवनमा कहिल्यै सुख पाइन दुःखै दुःखमा बितेको छ जीवन, दुख जीवन। आमाबा मरेपछि उसले जानै बिर्सेकी छ माइती पनि अनि हरेक दसैँ तिहार चाडपर्व र अरू बेला पनि सानीमा सधैँ हाम्रो प्यारी हुनुहुन्थ्यो आमालाई नै दिदीभन्दा आमाझै ठान्नुहुन्थ्यो हु। दुई छोरा र एक छोरी थिए सानीमाका सारे दुःख गरेर रुकाउनु भएको तर कुनैले पनि राम्रो पढ्न सकेनन् पढ्ने अवस्तै भए पो पढ्नु खानाको समस्या नै सबभन्दा ठुलो समस्या भएपछि कसरी पढ्नु के पढ्नु तिनीहरूले हेर्दा हेर्दै सानीमाको अनुहार कच्याकुचुक भयो आँखा र नाकबाट बराबरी पानी भग्न थाल्यो मेरो दुवै हातलाई समातेर धेरै बेरसम्म सुक् सु गरिरहनुभयो केही बोल्न सकिनँ मैले निकै बेरपछि टाउको उठाएर बोल्नुभयो के गर्नु कान्छा दुखीको सम्पत्ति भनेकै यही आँसु त रहेछ यही आँसुलाई देखाएर बाँच्नुपर्ने नराम्रो नमान है बाबाई मैले तँलाई दु ख देखाएको होइन तेरो अनुहार देखेपछि त्यसै के भो के भो त छोरै होस् तर तँलाई देख्दा बालाई देखेँ जस्तो लाग्छ नानी कत्रो आँट आउँछ के के भनिरहन्थेस् हँसाइरहन्तिस अब त हेर्दा हेर्दै कहाँ पुगिस-पुगिस बाबा तर तेरो भलो होस् कल्याण होस् संसारलाई माल्ने हुनु यो कोहरू भयो, धेरै बेर जति जति उहाँको अनुहार हेऱ्यो त्यति त्यति आँखा अप्ठ्यारो हुँदै जाँदै थिएँ मै पनि पो भावुकता लुकाउन नसोकलागी भन्ने अप्ठ्यारोमा पर्न लागेँ सानीमाको अनुहार जति हेऱ्यो त्यति त्यहाँ आमा देखिनुहुन्थ्यो आमाकै बहिनी त हो नि सानीमा भनेको कतै न कतैबाट आमा, आमा चुहिनुहुन्थ्यो साइली सानी सानीमामा दुई सालको दसैँको अष्टमीमा आमाको निधन भएको थियो त्यो दिनको सबभन्दा ठुलो मिलाप सानिमाकै थियो रुँदै भन्नुहुन्थ्यो हामी चार दिदी बहिनीमध्ये कि माइली तिमी सबैभन्दा डरी आँटी निरोगी र बलियो थियो उस्तै परे बाघै पछारौली जस्तै थियो तर आज हामी सबैभन्दा अघि कसरी लाग्यौ नि तिमी सानिमाको भिलापले हामी कसैलाई पनि नरुने हुनै दिएन एक स्वरले रोएका थियौँ सबै दसैँको टिका भन्दा दुई दिन अघि आमालाई सम्झेर रोएपछि मात्र सुरु हुन्छ हरेक वर्ष अचल हाम्रो दसैँ आमाकै स्मृतिको दिन थियो त्यो र बिहानै आउनुभएको थियो सानीमा उहाँले समातिरहेका मेरा हातका औँला खेलाउँदै भन्नुभयो यति साना नारीले के गरे खालाएर यस छोराले भन्नुहुन्थ्यो भिनाजु नारीको त कामै रहेन छ तैँले औँलाले नै गरे खाइस बाबै यिनै साना औँलाले संसारलाई चिनाइस निकै भेरसम्म मेरा दुवै हात कौँला खेलाइरहेर रह भन्नुभयो दुनियाँको जिन्दगीको कथा लेख्छस् भन्छन् पोहोर परार खनालनी दिदीको परिवारको कथा पनि लेखिछस् हरि खनालले भन्थ्यो सानीमा भाइले हाम्रो परिवारको कथाको किताब लेखिदिए भनेर तर खै त कान्छा मेरो जीवनको कथा लेख्दैनस् पुलुक्क हेरेँ उहाँको अनुहार यस बेलासम्म सानीमाको अनुहारबाट अघिको दयनीयता निराशा वा पीडा थिएन अब अनुहारमा बिस्तारै शक्ति भरिँदै गए झैँ थियो आफ्ना अघि कोही पनि रोएको देख्नै गाह्रो लाग्छ मलाई झन् आफ्नै आमा सानीमाहरूको रुवाई त कसरी खप्नु सानीमाको अनुहारको परिवर्तनले मन केही हलुङ्गो भयो अलि साहसी जस्तो भएको उहाँको अनुहार तर टाढा कतै खितिजतिर एकहरिय झैँ विगतमा हराउँदै थियो भन्नुभयो जीवन यस्त विकट रठोर बनला भाँ सोचे रहाड़ को ठाव खेल खाँद लड़ बढ़ हुक्यू बढ़्यौं तर जुन दिन मैले आपूला कुरा बुझने पाएकिन बिहे उ नहीं भैस मक पे मैं तीन बीहे ठह थे सात वर्ष के अरे मेरे बीहे हो बीहे दुरान फर्काए मैतालो लीन आएक रहेन खास घरमा कुरा चल्न थालेको रहेछ अब साइलीलाई मैतालो लिन आउँछन् भन्ने मनमा राम्ररी लाज पनि पस्न पाएको थिएन तर बिहे भइसकेछ मैतालो लिन आउनी अरे आउनी अरे भन्ने सुन्दा सुन्दै अरू दुई तिन वर्ष बिते मनमा कता, कता कस्तो होला बेहोलो जस्तो लाग्न थालेको थियो एक दिन बिहानै चारजना मान्छे आए बासँग के के कुरा गरे र खाना खाइ गए भरे बज्दा उनीहरू मैतालो लिन आएका रहेछन् भोलिपल्टै सपरिवार आसाम बसाइजान लागेकोले तुरुन्त छोरी अझै पठाइदिनु पर्यो भन्न आएका रहेछन् तत्काल पठाउन नसक्ने भएपछि गएका उनीहरू फेरि कहिल्यै फर्केर आएनन् पछि सुनियो उनीहरू त्यसको बोलिपल्टै साँच्चै नै बसाइ गएछन् दिनदिनै समय बित्दै गयो उमेर बढ्दै गयो साथीहरूका बिहे हुँदै गए सन्तान जन्मिँदै गए आफूलाई पनि नयाँ नयाँ नया रहर लाग्दै गयो तर म त न थिएँ न म माइतमा दिनदिनै हुर्कदै र छिप्पिँदै थिएँ मेरो प्रत्यक्षा कसलाई थियो र कहिलेसम्म कसैले भन्न सक्दैनथ्यो सबैभन्दा ठुलो पिर आमालाई थियो आमाको भन्दा ठुलो पिर बालाई भए पनि त्यो देखिँदैन थियो आफै जन्मेको घर पनि हुर्किँदै गएकी छोरीलाई त्यत्तिकै माइती हुन थाल्छ सबैले भन्छन् कति बस्छेस् माइत तर कहाँ जानु त त्यत्तिकै उफ्रेर आफू जन्मेको हुर्केको घरमा सबैको हक हुने छोरीको मात्र किन नहुने कस्तो चलन हो कान्छा तेरि पनि एउटी छोरी छे त पनि त्यसै गर्छस् यो प्रश्नले म भित्र भित्र थरथर भएँ आफ्नो छोरीका बारेमा त मैले त्यस्तो सोचेकै थिएन सोच्नै पनि कसरी सक्नु उहाँ एकहोरो बोलिरहने हुनुभएको थियो त्यो बिहान भन्नुभयो दिन दिनदिनै ममाथि घर परिवार र समाजको नजर परिवर्तन हुँदै गयो कतै म लोग्नेले छाडेकी भएँ कतै म अभागी भएँ कतै म अप्ठ्यारो भएँ अब मैले गाउँमा कुनै लोग्ने मान्छेसँग हाँस्दै रमाउँदै बोल्न नहुने भयो झुक्किएर पनि कसैसँग एकान्तमा पर्न नहुने भयो डोका पाल जस्ता हजारौँ आँखाहरूले सपना बिपना जति बेला पनि घोचिरहे झैँ लाग्न थाल्यो कान्छा छोरीको जीवन तिमी छोराहरूले जति बुझ्न खोजे पनि बुझ्न सक्दैनौ झन्डै तिस वर्ष कि भइसकेकी थिएँ एक दिन बाल्यकान्तमा सम्झाउनुभयो हेर साईली जिन्दगी काट्नु धेरै छ सधैँ यसरी चल्दैन हामी बाबुआमा कति बाचौँला र हामी तलमाथि भएका भोलिपल्ट तेरो बिजोग हुन्छ बरु बेलैमा एउटा व्यवस्था गर्नु राम्रो हुन्छ मैले एउटा केटो भेटेको छु हुन त उसको धन सम्पत्ति केही छैन तर भलाद्मी र मेहनती छ दुवै मिलेर गरि खायो भने भाग्य हो पक्कै राम्रो होला बाको लामो कुरा सुनेपछि म केही बोलिनँ र एक दिन बाका पछि लागेर ती मान्छेका घर पुगेँ घर त के थियो र एउटा कटेरो बारेको थियो उनी अर्काको घरका हलिरहेछन् बिहान बेलुका महाजनकैमा खाने र सुत्न मात्र घर आउने त्यस्तो छुप्रोमा एक्लै छाडेर बा बाटो लाग्नुभयो परसम्म बालाई पछ्याउँदै रुँदै गएँ बाले धेरै सम्झाउनुभयो म रुँदै रुँदै फर्केँ र एउटा अनकन्टारमा छोडिएँ मेरो जीवनको त्यो एउटा ठुलो अन्यल्ड थियो अनेकौँ कुराहरू आए मनमा तर एउटा कठोर बाध्यता थियो मेरो अघि म त्यस झुप्राको पराले टाँटीमा माटोको लिउन हाल्न थालेँ आँगन बढार्न थालेँ अर्काकै जमिन भए पनि आँगनको छेउमा फुल रोप्न थालेँ रुँदा रुँदै कुन दिन हो हाँस्न पनि थालेछु अर्काको हलि बसेर कति नै कमिन्थ्यो र सधैँ अनिकाल सधैँ अभाव मेरो के भाउ हुनु म हलिकी पनि स्वास्ने महाजनका घरमा जे गरे पनि म चुपचाप गर्न बाध्य हुन्थेँ सधैँको बन्दी जस्तो कहिल्यै मन पुग्न नसक्ने आकाश हेऱ्यो उघारो छ तर आफ्नो मनमा सधैँ बादलै बादल त्यतिकै दुईवटा छोरा र एउटी छोरी जन्मे हलिका घरमा भरिभन्न बुरा भए दुईजनालाई खाना पुग्दैनथ्यो अब पाँचजना भयौँ सानिमाका आँखा माथि सेलिङतिर ठोक्किएका थिए मानव त्यहाँ कुनै फिल्मको दृश्य हेरेर कुनै दृष्टिविहीनलाई कथा भनिरहनु भएको छ मालिकले दिने तलबले खानै नपुगेपछि एक दिनतिर सानाबाले हलिको काम छोड्नुभयो अर्काको जग्गा अधिया कमाउने भन्दा भन्दै एकाएक हातको टाका जोर्नी दुख्ने रोग निस्क्यो झन दबाई गर्यो झन साह्रो हुँदाहुँदै हिन्डुनलाई गर्न नसक्ने हुनुभयो तिन तिनवटा छोराछोरी र कुन्जिएको लोग्नेको उपचार तथा खानकीको व्यवस्था अब मेरो थाप्लामाथि थियो कान्छा सम्झिँदा पनि रिंगटा लागेर आउँछ कसरी काटियो होला त्यो दिन केही उपाय नभएपछि कुँजो लोग्ने र तिनवटा भान्टाङ घुटुङ घुरा लिएर रुँदै एक माइतीको आँगनमा पुगेँ तर अब त्यो माइतीघर पहिलाको जस्तो मायालु र आफन्त थिएन त्यहाँ सबै आआफ्ना हैसियतका थिए भा केही नबोल्ने एउटी आमा हुनुहुन्थ्यो मलाई हेरेर पिल पिल रुने तर कुनै निर्णय गर्न नसक्ने माइतीकै हाडमा एउटा छाप्रो हालेर एउटा गाई पाल्न थालेँ त्यसैको दुध बेचेर बिहान बेलुकाको छाप टार्न थालेँ गाई थाकेको बेला अर्काको मेलापात गऱ्यो घाँस काटेर बेच्यो अर्काको का घरमा लुगा धोइदियो चामर केलाइदियो अनेक गरेर गुजारा गर्नुपर्थ्यो भित्र मनमा हुन्थ्यो माइती घरबाट भर सहयोग होस् तर उनीहरूभित्र कहिल्यै भगवान् पसेनन् नानी कसरी पढाउनु र यस्तो अभावमा मैले आफ्ना छोराछोरी कसरी कसैले पढ्न पाएनन् नपढेका छोराछोरीको भरोसामा छु आज पनि उनीहरूकै पाखुराको कमाई ठुलो चाहिँलाई बाबुकै जस्तै रोगले छाएको छ छा? केही गर्न सक्दैन छोरी थिए एउटी आमा जस्ती मनकारी तर दैवैले अपरझडर चुँडेर लग्यो दुइटा साना छोराछोरी मलाई हुर्काउने जिम्मा दिएर ठुलो छोरा चाहिँ बाबुले आफै पाले पनि सात महिनाकी नातिनीलाई कागमा च्यापेर रुँदै हुर्काए छोराछोरी भनेका मुटुका किला रहेछन् नानी ती हल्लिए भने आफै ढलिने रहेछ छोरीको शोक मलाई सपना बिपना एकै छ सधैँभरि मैले जाने बुझेकै कुरा थिएँ कति कति मलाई थाहा नभएका कुरा थिए बेला बेला आमा भन्नुहुन्थ्यो सानामा साह्रै राम्री थिए साइली सबैले यो भाग्यमानी छ भन्थे खै के भाग्यमी भन्ू ये राम्री बहनी आज यो दुख को महाआहाल जुबे किए जी दुख करे कहीं मत उतर सकिन योग नानी ना साइली भाई तो आशे लोभे ठूल मन किी तर के दिन सकने उसको कुछ हैसियत छेन कति बाटी थे साबला जित्तीसले कहते तो दिन मसंग सोह रुपया आज म मरेको तिन वर्ष भइसक्ने थियो मलमल्ल परेर उहाँको अनुहारमा टोलाएँ कुनै मन्त्रको बसमा परेको पात्र बके बकेझैँ बोलिरहनुभयो सानीमा गाई थाकेको दुई साता भएको थियो गाई ब्याउन अझै तिन महिना जति बाँकी थियो आम्दानीको कुनै बाटा थिएनन् घरमा तेह्र सानाबा रोगले झन् सिकित्त हुनुहुन्थ्यो भुरा सानै र भोक खप्न नसक्ने घरमा चामलको गेडो थिएन बाह्र रुपैयाँमा एक पल्ला चामल आउँथ्यो त्यसले एक हप्ता पुग्थ्यो तर त्यत्रो पैसा कहाँबाट ल्याउने त्यो हफ्ता मात्र होइन आउने सबै हप्ता नै खानाका लागि अब कुनै उपाय थिएन अनि हाट परेको त्यो दिन सधैँ दुध ठेक्कामा जाने गरेको मारवाडी कहाँ गएँ फलामको दोकान थियो उसको फलामसँगै अरू थोक पनि हुन्थ्यो हु। उडुस मार्ने दबाई पनि बेच्थ्यो त्यसले यसो सोचे अब बाँच्नुको अर्थ छैन भोलि पर्सि निपर्सी कहिल्यै पनि समस्याको निकास नहुने भएपछि बाँचेर के काम बरु म मरे भने गाउँ समाजले रोगी लोग्नेको पनि ख्याल गर्ला बुढालाई पनि कसै कसैले देलान, तर म बाँचुन्जेल यिनीहरू कसैले सुख पाउँदैनन् अनि त्यो महाजनलाई भने महाजन खै त्यो एक बोतल मेठासिट उसले कस्तो कस्तो अनुहार पारेर सोध्यो किन चाहियो मैले भने घरमा साह्रै उडुस लाग्यो सुत्नै सकिएन अनि ग्राहकहरूसँग कुरा गर्दै यसो लम्किएर एउटा मेटासिटको बोतल मेरो हातमा राखिदियो ओर्काइफर्काइ हेरेँ टम्म पारेर बिर्को लगाएको छ सोचेँ अब एक घन्टा पछि त म म मरिसकेकी हुन्छु स्कुल पछाडिको झाडीमा मानिसहरूले भेट्दा म मा अरहर भइसकेकी हुन्छु कस्तो कस्तो नराम्रो लाग्यो मनमा एकैचोटि लोग्ने र छोराछोरीको अनुहार आँखाभरि आयो त्यत्तिकै शरीर जिरिङ्ग भयो तैपनि मैले कठोर मन पारेर महाजनलाई सोधे मालिक यसको दाम कति हो उसले अरूसँग बोल्न छोडी मतिर फर्केर भन्यो सोह्र रुपियाँ म छुवाङ्ग खसे खसेझैँ भए नाथो बिजको पनि यत्रो पैसा मसँग जम्मा सात रुपियाँ मात्र थियो साडे बाह्र रुपियाँ भए एक हप्ता सबैले खाना पाउँथे अझै साढे तिन रुपियाँ उभ्रिन्थ्यो सोह्रमा साढे बाह्रै भए नमर्ने मैले सोह्र रुपियाँ चाहिँ कहाँबाट ल्याउनु अनि पाँच रुपियाँको एक पल्ला कनिका किनेर त्यो दिन घर फर्केको म आजसम्म दुःख खेपिरहेको छु सानीमाको यो पछिल्लो कथा मैले सुनेको थिइनँ म टोलाए छोएको हो आँखा अघि नै भरिएर पोखिएछन् अब पिलपिलाउने पालो मेरो थियो यसो आँखा पुछेर हेरेको अघि कति बेलादेखि सीताजी पनि छेउमा बसेर आँसु पुसिरहनु भएको थियो तर सानिमाको मन डह्रो भएको थियो उहाँका आँखामा अब आँसु थिएनन् अन्त्यमा भन्नुभयो कान्छा जहाँ पुगे पनि जति ठुलो मान्छे भए पनि जत्रो नाम चले पनि साना गरिब र हेपिएकाहरूलाई कहिल्यै नजिस्काउनु नहोच्याउनु गिल्ला नगर्नु तिनीहरूलाई साना साना कुराले पनि नमिठो गरी दुख्छ बाबै मन दुख्नु जति साह्रो केही हुँदैन मैले त्यो महान् आर्तीलाई शिर झुकाएँ टाउकोमा थापेँ खप्नै भएन उठेर टहल न निस्केँ साइली सानीमा हरेक वर्ष आमालाई सम्झने दिन हामी आमा भएर आउनुहुन्छ यसपालि म पनि जाँदैछु दसैँमा आमा भेट्न साइली सानिमाका अनुहारमा को पीड़ा न सकी अपना न को बेला मी मिला देता और दै पर कीड़ा मई लोग लिए रा मीठा मीठा कूरा जाति मन मसाजेरा तिम्रे लगे चूरा धागो माया को लिए लियेरा मीठा मीठा खुरा जाति मन मसाजेरा फेरी झे वे गारी झुलकुला सामो मा... तथा संसारमा आज हामीले कृष्ण धरावासीको निबन्ध सङ्ग्रह आँधी नआउने घरबाट एउटा निबन्ध वाचन गऱ्यौँ साइली सानीमा निबन्धको लागि कृष्ण धरावासीलाई धेरै धेरै धन्यवाद तपाईँलाई हाम्रो यो प्रस्तुति कस्तो लाग्छ आफ्नो प्रतिक्रियाहरू लेखी पठाउनुहोला नेपाली रेडियो एट जिमेल डट कममा पनि आफ्नो सृजना कथा निबन्ध भावनाहरू कथा संसार मार्फत सबैलाई सुनाउन चाहनुहुन्छ भने हामीलाई लेखी पठाउनुहोस् हाम्रो इमेल ठेगाना मा। नेपाली रेडियो एट जिमेल डट कममा हाम्रा अन्य विविध रेडियो कार्यक्रमहरू सुन्नुहोस् हाम्रो इन्टरनेटको ठेगाना डब्लु अथवा डब्लुडब्लुडब्लु डट नेपाली रेडियो डट ओर्गमा तयार पारिएको नेपाली अनलाइन रेडियो हो हामी सधैँ सधैँ नेपाली मन र नेपालीपनसँग नजिक रहेर तपाईलाई विभिन्न कार्यक्रमहरू प्रस्तुत गरिरहन्छौँ कथा संसारमा सँगै डुल्नु भएकोमा तपाईलाई धेरै धन्यवाद म सहदेव अब अर्को नयाँ प्रस्तुतिहरूमा आउने नै अहिलेलाई भने नमस्ते आपसी मेला चर्म गैरबुबीहरू उन्नति गरी उन्नति गर प्रगति गरी मि तोरहरू